स्तम्भ अगी बड़ोमा हामी काम गर्ने अनि पैसा कमाउने हाम्रो चाहना र प्रयासमा के कुरा सहयोगी र कुन कुन कुरा बाधक हुन्छ भन्ने बारेमा चर्चा गर्छौँ साथै तर्फको हाम्रो यात्रामा हामीले जान्नै पर्ने नियम कानुनलाई पनि सजिलो तरिकाले बुझ्ने प्रयास गर्छौँ हुन त नियम कानुन अनि नीतिको कुरा गर्दा यो ठूलो ओहदामा रहेका मान्छेकै लागि मात्रै हो भन्ने हामीलाई लाग्छ तर भएका नियम कानूनमा बाँधिएर काम गर्ने अनि त्यही अनुसार आफ्नो जीवन अगाडि बढाउने त आखिर हामी सबैले हो नि होइन पहिले यो साताको प्रश्न हामी कहाँ साना व्यवसाय प्यानमा दर्ता गर्नुपर्ने नियम छ तपाईँ भन्न सक्नुहुन्छ प्यानको पूरारूप के हो यहां पचपन्न पैंतालीस छ सय अस्सी पचपन्न पैंतालीस छ सौ एक्सी में फोन करें जवाब टिपा सकूँ पैन को पूरा अर्थ के हो इस आरएस ब्रांच एट जीमेल डट कम वेसबुक को ओपन ग्रुप सेवामा रोटरी में जवाब पोस्ट कर यहां को सही जवाब काग हमी नेपाल उद्यम का संभावना रवसर पहचान कर सहायक ने पुस्तक सधन्यवाद प्रदान करने अनि गएको साता हामीले सोधेका थियौँ नेपालका सडतिस सार्वजनिक संस्थान मध्ये कुनै दुईको नाम अनि सही जवाफ पठाउनुहुने मध्ये हामीले ज्ञानेन्द्र छेत्रीको नाम रोजेका छौं छेत्रीज्यू यहाँले हामीलाई दुई सार्वजनिक संस्थानको नाममा दूरसञ्चार संस्थान नाम र दूर नेपाल वायु निगमको नाम दिनुभएको छ छेत्रीज्यू यहाँलाई धेरै धन्यवाद छ सहभागिताका लागि अनि यहाँका लागि सानो उपहार हामीले तयार पारेर रा राखेका छौँ यो साताभित्र कृपया रेडियो सगरमाथामा आउनुहोला है त अब यसपछि भने आजको विषयवस्तु आज हामी छलफल गर्छौ नियम कानुन पालना गर्नै पर्ने किन पालना नगर्दाखेरि पनि भएकै छ भने नियम कानुनमा बाँधिर काम गर्नुको आवश्यकता किन छ त बारेमा वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका शाखा अधिकृत रत्नेश शशीसँग कुराकानी गर्छौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि कार्यरत शाखा अधिकृत शशीसँग हामी केही बेरपछि कुरा गर्छौ त्योभन्दा अगाडि यही विषयमा तयार पारिएको सामग्री प्रस्तुतिमा हरिजङ थापा अघि बढाउमा आज हामी अत्याधिक नियमन तथा मापदण्ड निर्धारणले कसरी साना व्यवसायहरूलाई नराम्रो असर पारिरहेको हुन्छ भन्ने बारेमा चर्चा गर्छौं प्रायजसो व्यापार व्यवसायमाथिका नियमन र मापदण्ड निर्धारण व्यवसायहरूले उपभोक्तालाई नठगुन् वा श्रमिकहरूको शोषण नगरून् अनि कुनै पनि वस्तु तथा सेवाको गुणस्तर उच्च होस् भन्ने उद्देश्यले नै बनाइएका हुन्छन् यसरी हेर्दा नीतिनियमको आवश्यकता छर्लङ्ग्य हुन्छ तर के यस्ता नीति नियमले सधैँ सकारात्मक र असल परिणाम नै ल्याउँछ भन्ने छ त यो भने निश्चित हुँदैन अब एउटा उदाहरण हेरौ न संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका दुई हजार उनलाई नै सम्झौन यस निर्देशिकामा एउटा बुँदा छ जसमा उल्लेख गरिएको छ कि कुनै पनि निजी विद्यालयको एउटा कक्षामा कम्तीमा पनि बाइसजना विद्यार्थी हुनुपर्ने र एउटा प्राथमिक विद्यालयमा कम्तीमा एक विद्यार्थी हुनुपर्ने यस कदमलाई ठूला विद्यालयहरूले सहजै स्वीकार गरे किनभने उनीहरूलाई यस्तो मापदण्ड पूरा गर्न केही गाह्रो थिएन तर साना विद्यालयहरू तथा बजारमा भर्खर प्रवेश गरेका विद्यालयहरूले भने यसको विरोध गरे किनभने उनीहरू यस्तो मापदण्ड पूरा गर्न सक्ने अवस्थामा हुँदैनन् नेपालको समग्र अवस्था हेर्दा पचास प्रतिशतभन्दा बढी विद्यालयलाई सानाकै कोटीमा राख्न सकिन्छ अब निर्देशिकामा भएको व्यवस्थाले त साना व्यवसायलाई बजारबाट निकालेर ठुला व्यवसाय तथा खेलाडीहरूको मात्रा मुहाली कायम गर्न मद्दत पुर्याउने नै भयो नि यसले त अन्तत अर्थतन्त्रलाई नै नकारात्मक असर पुर्याउँछ जब यस्ता नियमहरूले विद्यालयको सङ्ख्या घटाउँछ तब विद्यालयको मागको तुलनामा आपूर्ति कम हुन गई उपलब्ध विद्यालयहरूले शुल्क बढाउने भए यसले त अन्त्यमा उपभोक्तालाई नै मारमा पार्ने त हो नि यस्तै अर्को एउटा उदाहरण पनि हेरौँ न केही समय पहिलेको अघि बढाउमा हामीले न्यूनतम ज्यालादरका बारेमा छलफल गरेका थियौँ कामदारहरूको ज्यालादर उच्च कायम गरिएमा सरसर्ती हेर्दा त यसले कामदारलाई कुब्बै फाइदा गर्ला जस्तो लाग्छ अनि ठूला उद्योगहरूले उच्च ज्यालामा कामदार राख्न पनि सक्छन् तर साना उद्योगका लागि त आर्थिक भार बढ्छ र अन्त्यमा उनीहरू प्रतिस्पर्धा गर्न नसकेर बजारबाट बाहिरिन बाध्य हुन्छन् यसले फेरि एकपटक बजारमा ठूला उद्योगहरूको एकाधिकार कायम हुन जान्छ यस्ता मापदण्ड र नियमहरूले साना तथा मजोला उद्योगलाई औपचारिक अर्थतन्त्रमा आउनबाट निरुत्साहित गर्छन् तर कुनै पनि अर्थतन्त्रमा चाहे त्यो विकसित देश होस् चाहे विकासशील साना तथा मजौला उद्योगहरूले नै सबभन्दा धेरै रोजगारी सृजना गरिराखेका हुन्छन् र उनीहरू प्रतिस्पर्धाबाट बाहिरिना साथ धेरै व्यक्तिहरूले रोजगारी गुमाउने अवस्था आउँछ त्यसै गरी कतिपय अवस्थामा अत्यधिक नियमनले गर्दा झनै कामदारहरूको अहित पनि हुने गर्छ जस्तै अहिले केही विकसित देशहरूमा नया कम अनुभव भएका का कामदारहरूलाई विस्थापन गर्ने खालका प्रविधिको विकासमा लगानी भइरहेको छ जसले गर्दा अन्तत नयाँ प्रविधिकै कारणले भएका का कामदार संख्यामा कटौती गर्नुपर्ने हुन्छ व्यवसाय सम्बन्धी नियमनहरू सम्बन्धी भएका केही व्यापारिक अध्ययनहरूले पनि के देखाएका छन् भने अत्याधिक नियमन भएका अर्थतन्त्रहरूमा उद्यमशीलता सङ्कुचित हुन जान्छ र आर्थिक वृद्धि र रोजगारीहरूको अवसरहरूमा नकारात्मक असर पर्न जान्छ अर्थशास्त्री सेन्डिल मुल्लैनाथन र फिलिप स्नावलले पेरुमा गरेको एक अध्ययनले पनि के देखाएको छ भने त्यहाँ नियमन प्रक्रियालाई साठी घटाउँदा औपचारिक रूपमा दर्ता हुने व्यवसायहरूको सरदर सङ्ख्या चार गुणाले बढेको थियो यसैले असल नियत राखेरै व्यवसाय सम्बन्धी नियमहरू बनाउँदा पनि नीति निर्माताहरूले सोच्न जरूरी हुन्छ कि यी नीति नियमको नतिजा सोचे जत्तिकै सकारात्मक र प्रभावकारी हुन्छ कि हुँदैन विदेशमा कत्ति कडाईका साथ नियम लागू गरिन्छ जसले गर्दा ती मुलुकहरू विकसित भएका हुन् भनेर हामी चिया गफमा बैठकहरूमा साथीभाइसँगको छलफलमा टिप्पणी गर्छौँ यो त ठिकै हो तर प्रश्न आउँछ हामी कहाँ नियम कानूनको पालना गर्नमा भने हामी किन अल्म लिन्छौ त कतिले नियम कानुन पालना नगरीकन बसिरहे पनि उनीहरूलाई केही असरै परेन कि भनेर पनि कहिलेकै हामी शङ्का गर्छौ यसैले यही विषयमा आज हामी कुराकानी गर्छौ वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका शाखा अधिकृत रत्नेश शशीसँग अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पनि कार्यरत आजका हाम्रा अतिथि यसमा कस्तो छ भने अब कस्तो खालको व्यवसाय उत्पादक व्यवसाय हो कि रिटेल हो कि अब होलसेलर हो कि कस्तो खालको व्यवसाय त्यो अनुसार हुन्छ जस्तो हाम्रो वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा चाहिँ उत्पादक भन्दा पनि जुन चाहिँ मार्केटमा पुराउने मिडल मार्केट अनि त्यसपछि खुद्रा व्यवसायहरू हुन्छ त्यो तिनीहरूको चाहिँ डाटा हामीसँग दर्ता भएकोहरू चाहिँ हुन्छ सबैजना चाहिँ दर्ता गर्नुभएकै छ भनेर चाहिँ म भन्न सक्दिनँ अहिले पनि हाम्रो वाणिज्य विभागले जुन चाहिँ अनुगमन गर्छ चा, त्यसमा पनि कति कति चाहिँ त्यस्ता फर्महरू भेटिन्छन् जहाँ चा, जुन चाहिँ दर्ता नगरिक र सञ्चालन गरिराखेको हो कि त्यस्तो पनि भेटिन्छ तर अहिले चाहिँ धेरै जसो चाहिँ कुनै न कुनै निकायमा चाहिँ दर्ता भएकै पाइन्छ जस्तो चियाकफी पसलहरू छ भने पनि तिनीहरू अब घरेलुतिरबाट दर्ता गरेका हुन्छन् अनि अलिकति उत्पादक छ उत्पादन गरेर बेकरीहरू त्यस्तो छ भने त्यतातिरबाट गरिराखेका गर हुन्छन् महानगरपालिकाहरूमा पनि स्थानीय निकायमा पनि हुन पाउँछ गाविस यदि लोकल एरियासम्म अलिक भिलेज एरिया छ भने गाविसमा पनि दर्ता गरेर के लिन पाइन्छ आफ्नो अनुमति चाहिँ त्यहाँबाट लिएका हुन्छ वाणिज्य विभागमै गर्नुपर्छ अथवा घरेलुमै गर्नुपर्छ र कुनै कुनै निकायमा गरे हुन्छ भन्ने हो कुनै पनि सरकारी निकायबाट चाहिँ अनुमति लिएर गरे हुन्छ भन्ने हो र आज चाहिँ सानो सानोहरू चाहिँ महानगरपालिकामा काठमाडौँ भ्यालीमा होइन भने सानो ठाउँहरूमा चाहिँ नगरपालिका गाविसबाट पनि अनुमति लिएर सञ्चालन गरिराखेकै हुन्छन् एकैचोटि दर्तै नगराउने भने चाहिँ अलिक कमै हुन्छ त्यसलाई केसहरू धेरैलाई त थाहा नभएरै हो दर्ता गराउनु पर्छ र भन्ने जस्तो पनि हुन्छ कतिलाई चाहिँ दर्ता अहिले गरेकै भेटिन्छ यो दर्तालाई नै अलिकति अगाडि राखौँ नै पर्छ र दर्ता त अब कुनै पनि इन्स्टिक भएर काम गर्नुबाट दर्ता गर्नुपर्छ हामीले साना तथा मजौला उद्योगहरू कति चाहिँ दर्ता नभएर सञ्चालनमा रहेको देख्छौँ यो टोल छिमेकमा हामी देख्छौँ होइन त्यस्ता उद्योगहरू यो दर्ता नभइकन सञ्चालन गर्दाखेरि कस्तो खालको त्यसले नकारात्मक असर उनीहरूलाई नै पर्छ नै कस्तो भने अब त्यो दर्तै नगरिकन सङ्कलन गर्दाखेरि के हो भने जुन राज्यमा हाम्रो हाम्रो कन्ट्रीमा चाहिँ यी काम भइरहेका छन् यी मान्छे यी यो व्यवसायमा इन्भल्भ छन् यति रोजगारी छ यतिजना चाहिँ कामदार पनि राखेको छ भन्ने कुरा चाहिँ त्यहाँ त्यहाँबाट चाहिँ मिस हुन जान्छ त्यसले गर्दाखेरि चाहिँ हाम्रो देशको जुन अब हामीले जहिले पनि नेपाली कामदारहरू बाहिर गए नेपाली युवाहरू बाहिर गए कामको लागि भनेर त्यस्तो डाटा मात्रै भेटिरहन्छ तर हामीले जुन चाहिँ सानो सानो व्यवसायहरू नेपालमा सञ्चालन गरिरहेछन् त्यसमा चाहिँ बाहिरका मान्छे पनि त आइराखेका थिए केही न केही काम गर्नलाई भने चाहिँ त्यस्तो डाटाहरू चाहिँ मिस हुन गइराखेको हुन्छ एक्चुअली अहिले हेर्दाखेरि <laughs> जुन सुन सुनको लागि जुन चाहिँ काम सुन काम गर्ने कामदारहरू हुन्छ उहाँहरू चाहिँ इन्डियाबाट आउनुभएको हुन्छ अनि गार्मेन्ट्सहरूमा त्यो काम गर्नेहरू पनि इन्डियाबाट आउनुभएकोहरू हुन्छ त्यसले गर्दाखेरि केही न केही चाहिँ मिस भइराखेको हुन्छ अब जस्तो यहाँले सुन व्यवसायको कुरा गर्नुभयो यस्तै गरेर यो लगाउने कपडा जुन छ नि कपडाहरूमा पनि ज्याकेट भयो अनि फेरी हामीले भिर्ने झोलाहरू यस्ता थुप्रै कारखानाहरू अहिले सञ्चालनमा छन् जुन दर्ता नभएको न सञ्चालनमा छन् भनेर भनौँ न होइन अनि जुन अघि यहाँले भन्नुभयो यसरी दर्ता नभइकन सञ्चालनमा कुनै पनि संस्था छ उद्योग छ भने चाहिँ त्यसमा भएका कामदारहरूको विवरण थाहा हुन्न वा त्यो राज्यबाट एउटा कर छ आ, त्यो पनि त्यहाँबाट मिस भइराखेको हुन्छ अहिले जुन भयो नि त्यसमा चाहिँ कस्तो भन्दाखेरि राज्यलाई त्यसले असर गर्छ वा नीति बनाउने बेलामा त्यसले प्रभाव पार्छ नराम्रो यो त छ तर व्यवसाय आफैले चाहिँ भोग्नुपर्ने केही नकारात्मक असर पनि त होला नि व्यवसायले नकारात्मक असर भनेको उहाँहरूले अब कुन चाहिँ मिडियमबाट उहाँले एक्सपोर्ट गर्नुहुन्छ त्यो सामानलाई भन्ने कुरामा जान्छ जस्तो एउटा का कामदारले कारखानाभित्र चाहिँ काम गर्छ तर उसले चाहिँ त्यो सामान मार्केटसम्म पुर्याउँदाखेरि कुनै अर्को फर्म रेजिस्टर्ड गरेकोबाट चाहिँ उसले कारोबार गर्नैपर्छ कारोबार चाहिँ नन रेजिस्टर्डबाट चाहिँ कुनै पनि हुँदैन जस्तो कुनै सामान नै यहाँबाट बाहिर पठाउनु पर्यो आउट भ्याली नै पठाउनु पर्यो भने पनि त एक्साइजहरू त चेक गरिन्छ त्यो त्यति गर्दाखेरि चाहिँ आफ्नो दर्ता नभए पनि अरू कसैको दर्ताबाट चाहिँ अथवा एउटै दर्ता एक ठाउँको दर्ता राखेर रा, अरू अरू और ठाउँको साथी भाइले मिलेर त्यसरी चाहिँ त्यो गरिराखेको हुन्छ प्रत्येकको चाहिँ नगरेको हुनसक्छ अब यो दर्ताकै कुरा गर्दाखेरि पनि हामी कहाँ अलिकति झन्झटिलो नै मानिन्छ क्या रेता प्रक्रिया त्यसलाई झन्झटिलो मान्ने र नमान्ने भन्ने कुरा एक्चुअली हाम्रो देशको विडम्बना चाहिँ के हो भने कोही पनि मान्छे सरकारी कार्यालयमा चाहिँ अत्यावश्यक काम नपरिकन होइन अब चाहिँ नगइकन हुँदै हुँदैन भने नपरुन्जेलसम्म कोही पनि सरकारी कार्यालय जाँदैनन् यो चाहिँ फ्याक्टो होइन त्यही भएर झन्झटिलो प्रोसेस चाहिँ छैन हामीले जुन अहिले अहिले धेरै ठाउँमा त नागरिक बडापत्र छ हामीले नोडल अफिसर राखेका हुन्छौँ प्रत्येक कार्यालयमा त्यहाँ गएर जानकारी लिएर सिम्पल तरिकामा गर्न सकिन्छ जस्तो वाणिज्य विभागमा अहिले तपाईँले सबै प्रोसिड्युरहरू चाहिँ नागरिक बडा पत्रमा उल्लेख गरेको प्रोसिड्युर अनुसार तपाईँले काम गर्नुभयो र वर्क प्रेसर नर्मल छ भने विदिन टु आवर्स टु थ्री थ्री आवर्स सर्टिफिकेट भन्न सक्नुहुन्छ ए ए अब यो चाहिँ हामीले अहिलेसम्ममा उत्पादकको कुरा गरिरह्यौँ अब उपभोक्ताको दृष्टिकोणबाट कुरा गर्दाखेरि पनि यो दर्ता भएरै सञ्चालन गरेका कति संस्थाहरू वा उद्योगहरूबाट जुन सामानहरू उत्पादन हुन्छ ती सामानहरू किन्दाखेरि पनि अब जस्तो भनेको जस्तो गुणस्तरमा सामान हुँदैन अनि भनेको जस्तो मूल्यमा पनि हुँदैन अनि अब सोद्धाखेरि पनि अहिले भाउ बढ्यो यताउता भन्ने खालको जवाफ पाउँछ उपभोक्ताले त्योभन्दा बढी गर्न सक्ने सोधी खोजी अरू कोही पनि बाँकी पनि रहँदैन हाम्रो सन्दर्भमा चाहिँ यस्तो बेलामा नि यो दर्ता भएका संस्थाहरूको गुणस्तरको त्यसको अनुगमन गर्ने अनि यो कसरी काम भइरहेको छ यसको बारेमा हेर्ने यस्तो पनि हुन्छ हामी हामीसँग बजार अनुगमन प्रत्येक दिन हुन्छ प्रत्येक दिन वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको दुईवटा तिनवटा टिमले चाहिँ काठमाडौँ भ्यालीको वरिपरि पनि सकेसम्म चाहिँ अनुगमन गरिराखेको हुन्छ अब हेर्नुहोस् हाम्रो हेर्दाखेरि क्यापेसिटी कति छ एउटा वाणिज्य विभागमा जम्मा फोर्टी फाइभ ह्युमन रिसोर्स छ जम्मा पैँतालिसजना ह्युमन रिसोर्स पुरै काठमाडौँ भ्याली चाहिँ कसरी चाहिँ अनुगमन गरेर भ्याइसक्छ त्यही भएर यसमा हो केही न केही चाहिँ त्रुटि भएको छ तर अनुगमन हुन्छ ऱ्यान्डमली हुन्छ प्रत्येक पसललाई हेर्न भ्याइँदैन कुनै एउटा टोलमा कुनै एउटा एरियामा छिर्दाखेरि सातवटा दसवटा पसललाई अनुगमन गर्दाखेरि एउटा दिन दिन बित्न जान्छ अनि त्यसमा चाहिँ हामीले जुन चेक गर्दाखेरि जुन जुन डेट गुजरे को मेनुफैक्चर के जो मिनीम क्राइटे लेवल में उल्लेखना चीज एक गर्मेन्ट्नोर न सजिलो उपाय उपभोक्ता उपभोक्ता सजग हुनै पर्छ किनभने आफूले कन्ज्युम गर्ने चिज हो आफ्नो लाई हाम्रो फ्यामिलीको हेल्थको लागि हो हाम जस्तो म म आफ्नो अफिसको ड्युटी सिद्धि सिद्धिएर हिँडिसकेपछि त म पनि एउटा कन्ज्युमर हुने मैले पनि त कुनै सामान किन्दाखेरि कुन कुन सामानमा के के हेर्नुपर्छ भन्ने कुरा बेसिक नलेज जल हुनु नि जस्ट एउटा पसलमा गएर मतलब मलाई मला ब्रेड दिनुहोस् भनेर लिएर जस्तै ब्रेड भयो नि ब्रेड दिनुहोस् भनेर लिएर गएर खाने होइन अनि त्यसपछि घरमा त्यो प्याकेट खोल्दाखेरि चाहिँ ढुसी परेको रहेछ अरे अँ त्यस्तो हो भने त आफूले कन्ज्युम गर्दाखेरि पनि त्यो डेट भएको थियो कि थिएन भन्ने कुरा त आफूले चेक गरेर पनि लान सकिन्छ नि त्यो पार्टमा चाहिँ कन्ज्युमर आफै पनि अवेर हुनुपर्छ र अर्को कुरा के हो भने यो हाम्रोमा अहिले इन्फर्मेसन अलिकति फास्ट भएको छ र यसलाई चाहिँ हेर्ने मेकानिजम पनि एकदम फास्ट भएको छ हेलो सरकार छ एघार एघारमा कल गरेर त्यहाँबाट पनि तपाईँहरूले कुनै त्यस्तो गुनासो भयो भने हेलो सरकारमा गर्न सकिन्छ त्यसपछि हाम्रै अफिसमा पनि गुनासो दिन सकिन्छ त्यसरी गर्दाखेरि चाहिँ यदि कुनै पसलले चाहिँ यस्तो यस्तो गऱ्यो फर्ने गर्यो भने इभिडेन्सका साथ आउनुहोस् छुट पाउँदैनन् त्यस्ता ठग्ने मान्छेहरूले भन्ने जस्तो लाग्छ किनभने सरकारले उपभोक्ता हित प्रवर्धन ऐन नियमहरू पनि छ धेरै छन् जो जुन अनुसार चाहिँ छट गर्नेहरूलाई चाहिँ छोड छोड्न सकिँदैन किनभने एउटा राम्रो इन्टेन्सनले काम गर्नु पऱ्यो कसैले पनि धोका दिने त्यस्तो टाइपको गरेर गुनासो जस्ट बोलाउने अनि गर्ने खालको मात्रै भएर हुँदैन राम्रो इभिडेन्सका साथ हो भने चाहिँ तिनीहरूलाई कारवाही गर्न सकिन्छ अर्कोचोटिदेखि एउटाले कारवाही गर्यो भने अर्को अर्को डर डराउँछ अब व्यवसायहरूकै कुरा गर्ने हो भने पनि अहिले त हामी कहाँ ठुला व्यवसायभन्दा पनि साना अनि मजौला व्यवसायहरू धेरै छन् नि त होइन रोजगारी पनि धेरै सायद यी साना र मजौला नै नै दिइरहेका होलान् तर फेरि उनीहरूकै गुनासो चाहिँ के गुना हुन्छ भने जति पनि नीति नियमहरू हामी कहाँ बनाइन्छ ती सबै नीति नियमहरू ठुला उद्योग अनि ठुला व्यवसायलाई नै लक्षित गरेर बनाएको हुन्छ जसले गर्दाखेरि मारमा पर्ने चाहिँ साना र मजौला उद्यमी व्यवसायहरू नै हो भनेर पनि भनिन्छ यसमा नि यसमा के भन्नुहुन्छ तपाईँ त्यसमा कस्तो छ भने अहिले चाहिँ पोलिसी मेकिङ प्रोसेस चाहिँ उहाँहरूले भनेको जस्तो चाहिँ छैन अहिले चाहिँ पोलिसी चाहिँ मिनिस्ट्रीले डिपार्टमेन्टले अनि त्यसपछि त्यो हाम्रो जुन सेवाग्राहीहरू आउँछन् उनीहरूसँग अलिकति भ्यू लिएर त्यसपछि विभिन्न उपभोक्तावादी संस्थाहरू छन् त्यसपछि व्यवसायिक व्यवसायिक संस्थाहरू नै छन् किराना पसलहरूको एसोसिएसन छ खुद्रा व्यापारहरूको एसोसिएसन छ सबैले स्टेक होल्डर मिटिङ गरेर भेरियस बेरियस मिटिङ गरेर त्यसपछि स्टेप बाई स्टेप गरेर मिनिस्ट्रीमा हुन्छ त्यसपछि क्याबिनेटमा त्यसरी गरेर चाहिँ कुनै पनि पोलिसी आइराखेको छ अहिले चाहिँ जस्ट ट्रिकल टर्म कुनै पनि हाम्रो मन्त्रालयले अथवा विभागले चाहिँ पोलिसी ल्याएर अनि त्यसपछि जनताहरूलाई अथवा चाहिँ चाहिँ मार्मा पार्ने तरिकाले चाहिँ कुनै पनि पोलिसी फर्मुलेट भइराखेको छैन प्रत्येकमा स्टेक होल्डर एनालाइसिस गरिएको हुन्छ अहिलेको जुन हाम्रो फर्म रेजिस्ट्रेसन त्यो ल्याएको अब त्यसो भएन यहाँलाई लाग्छ त जुन हामीसँग भएका नियमहरू कानुनहरू छन् जसले उद्यमी व्यवसायहरूलाई फाइदै पुर्याउँछ ती नियम कानुन व्यवस्थाहरूका बारेमा पनि जति जान्नुपर्ने त्यति जानेका छैनन् उहाँहरूसम्म लाग्छ यसमा कि ब्यान्डेकको अलिकति युज गरेको हुन्छ कि गभर्नमेन्टले पनि जति दिनुपर्ने इन्फर्मेसन त्यो दिन सकेन व्यवसायले पनि जति लिनुपर्ने उसले पनि लिन चाहेन किनभने अहिलेको मे, फर्म, फर्मुलेसन मेकानिजम नै के छ भने मैले अघि पनि तपाईँले भने जबसम्म एकदम गाह्रो परिसक्दैन तबसम्म कुनै पनि चिजको बारेमा चाहिँ हामीले चासो लिएर प्रोए भएर कुनै पनि फर्म रेजिस्ट्रेसन गर्दा के चाहिँ फाइदा हुन्छ अथवा नगर्दा चाहिँ के चाहिँ घाटा हुन्छ अथवा अनुगमन गर्न आयो भने यस्तो फल्ट भेटीमा के गर्छ भन्ने कुराहरू चाहिँ व्यवसायको तर्फबाट चाहिँ नगर्ने अनि व्यवसायले चाहिँ इन्फर्म गर्नलाई होइन कुनै पनि व्यवसाय स्टार्ट गर्न अगाडि नै दर्ता प्रोसेसहरू सबै सिधाएर गयो भने चाहिँ यो यो चिज फाइदा पाउँछौ भनेर चाहिँ सरकारले नभनिदिने भएर यो दुइटै चाहिँ ग्याप भएर यस्तो समस्या आइराखेको हो यसमा चाहिँ दुइटै पक्षले चाहिँ आआफ्नो तरिकाबाट चाहिँ अलिकति एक्टिभ हुनुपर्छ कि वर्कर हामीले कुराकानी गऱ्यौँ वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका शाखा अधिकृत रत्नेश शशीसँग उहाँसँग हामीले नियम कानुन पालना नगरीकन व्यवसाय गर्दाका बेफाइदाहरूका बारेमा जानकारी लिएका हौँ यसपछि भने यो साताको प्रश्न फेरि एकपटक हामीले आफ्नो व्यवसाय दर्ता गर्दा प्यान नम्बर लिन्छौँ प्यान कार्ड लिन्छौँ यसबारेमा त यहाँलाई जानकारी नै छ तर यो प्यानको अर्थ चाहिँ के हो पिएएनको पूरा रूप के हो आफ्नो जवाफ पठाउनु होला. पैँतालिस छ सय असी र पचपन्न पैँतालिस फोन गरेर आफ्नो नाम टिपाउनुहोस् यसै गरेर आरएस मा एट जिमेल डट कममा इमेल गर्न सक्नुहुन्छ नभए फेसबुकको ओपन ग्रुप सेवामा रोटरीमा पनि जवाफ पोस्ट गर्न सक्नुहुन्छ योसँगै आजलाई सेवामा रोटरीको अघि बढौँ स्तम्भको हामी अन्त्यमा आएका छौँ समृद्धि फाउन्डेसनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि बढौँको अर्को अङ्क लिएर हामी फेरि आउनेछौँ कार्यक्रमबारे थप जानकारी र कार्यक्रमका पहिलेका www.facebook.com अङ्कहरू